म यति बेला गुल्मीको सदरमुकाम तङसमा रहेको ब्याडमिन्टन कभर हलमा छु र यहाँनिर असोज दस गतिदेखिसम्म हुन गइरहेको ब्याडमिन्टन खेल प्रतियोगिताको तयारी भइरहेको छ र त्यसमा छलफल गर्न यहाँ यस खेलका मुख्य मुख्य व्यक्तिहरू बसिरहनु भएको छ र यहाँ यो अन्तिम तयारीका बारेमा म यति बेला जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताका संयोजक अनुप श्रेष्ठ अनि ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउसा छु यहाँलाई स्वागत छ धन्यवाद प्रेमजी यहाँलाई पनि स्वागत छ महेश काउसे धन्यवाद प्रेमजी श्रेष्ठजी ब्याडमिन्टन प्रतियोगिताको बारेमा बताइदिनुहोस् न धन्यवाद रेमजिम खास यो ब्याडमिन्टन खेल विकासको लागि यस ब्याडमिन्टन सङ्घले जुन प्रयत्न गरेको छ र असोक दसदेखि बाह्रसम्म हुन गइरहेको जुन खेल छ त्यो खेलको लागि संयोजक मलाई जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी दिएकोमा जिल्ला ब्याडमिन्टन सङ्घलाई म धन्यवाद दिन चाहन्छु र खास यो बडा दसैँको उपलक्ष्यमा यस ब्याडमिन्टन सङ्घले यो खेलको आयोजना गरिरहेछ र यो खेल चार तहको हुनेछ एउटा भेट्रान खेल हुनेछ भेट्रानहरूको र अर्को ओपन खेल हुनेछ र अर्को चाहिँ अलिकति जुनियरहरूलाई पनि अलिकति प्रायोरिटी दिनको लागि जुनियरहरूको पनि खेल हामीले सञ्चालन गर्न गइरहेको छौँ ब्याडमिन्टनको असौ दस गति तपाईँहरूले वार्षिक उत्सव पनि मनाउँदै हुनुहुन्छ र विशेष गरी विजय दशमीको अवसर पार्नुभयो कि हो एउटा त विजय दशमीको उपलब्धि हामीले अवसर पारेको हो भने अर्को यही अस चौध गते यस ब्याडमिन्टन सङ्घको अधिवेशन हुन गइरहेको छ त्यसैलाई मध्यनजर राखेर हामीले यो टुर्नामेन्ट सञ्चालन गरेर गरेको हौँ कति छ पुरस्कार राख्छ हामीले प्रथमलाई रु पाँच प्रमाणपत्र र कप मेडल दिँदैछौँ भने दोस्रोलाई रु तिन हजार मेडल र प्रमाणपत्र र तेस्रोलाई रु दुई र त्यसै मेडल प्रमाणपत्रको व्यवस्था गरेका छौँ महेश काउसाजी तपाईँ अध्यक्ष हुनुहुन्छ यो चौध गते हुन गइरहेको जिल्ला अधिवेशनको तयारी भइसकेको छ एकदम सबै कुराले हामी सुसम्पन्न भइसकेका छौँ र हामी तयारी एकदमै फुल तयारीमा बसेका छौँ तपाईँहरूले यो सदर्भुख काममा मात्रै केन्द्रित गरिरहनु भएको छ यो ब्याडमिन्टन खेललाई गाउँ स्तर सम्पूर्णलाई के गर्नु पर्ला होइन हामी यो गाउँ स्तरबाट पनि हामी सबैलाई सम्पर्क गरेका छौँ सबै चारातिर यो ब्याडमिन्टन खेल भनेको अलिकति महँगो खेल भनेर भने पनि जानिन्छ के छ भन्दाखेरि गाउँमा पनि खेलेका छन् शान्तिपूर्ण खेल्नु भएको छ अब यो रिडी खेल्नु भएको छ अनि रिडीमा त दुई दुईवटा कबड हल बनिरहेको छ जुन सदरमा काममा बन्न सकेको छैन यो रिडीमा पनि दुई दुईवटा कबड हल बन्न अहिले सुरु भइरहेको छ र चाहिँ यो खैरेनीमा पनि भएको छ शान्तिपुर अनि यो सिमल पनि भइरहेको छ यसलाई चाहिँ हामीले यो अहिले ब्याडमिन्टन भनेको एउटा नौ वर्षको केटादेखि लिएर सत्तरी वर्षसम्मको केटाहरू पनि खेल्न सक्ने यो खेल भएको हुनाले यसलाई चाहिँ हामीले धेरै प्रायोरिटी दिएर यो खेललाई चाहिँ हामीले धेरै प्रमोट गर्ने कोसिस गरेका छौँ यो खेल ली नभएर एउटा होइन अहिलेको परिवेशमा हेर्ने हो भने ब्याडमिन्टन खेल भनेको बेसरी धेरै मान्छेहरू अहिले यो खेलप्रति धेरै मान्छेहरू आकर्षित भएको छ र किन भन्दा यो खेल भनेको कस्तो भन्दा मैले अघि नै भनिसकेँ यो केटाकेटीदेखि वृद्धसम्म खेल्न सक्ने खेल हो र चाहिँ अलिकति महँगो चाहिँ हो त्यसकारण यो अलिक त इन्भल्भ हुनलाई अलि यसमा चाहिँ अलि मान्छेहरू सहभागि हुन चाहिँ अलि नसकेको हो र अलिक गाह्रो विषय अलिकति आर्थिकले पनि पारेको छ यसमा हस् महत्त्वपूर्ण समय दिनुभयो यहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु हस त नमस्ते धन्यवाद जी धन्यवाद हस